दुई जङ्गवीरलाई बुढाले रिसाएर नाम मात्रैको जग्गा जमिन दिएर पाखा लगाएका थिए जङ्गवीरले पनि त्यही खेत खनजोत गरेर दुःखले गुजारा गरे पनि बाबुको अघि कहिल्यै सम्पत्तिको लागि घुँडा टेक्न गएको थिएन बुडा बुढा शिवबहादुरले बुढेसकालमा आफ्नो क्रियापुत्री छोरा जन्माउने भनेर बिहे गरेको कुरा सारा गाउन थाहा थियो तर बुडाको इच्छा विपरीत भवितव्यवश जङ्गवीरले नै बुढाको सद्गति गरेपछि गाउँमा सबैलाई जङ्गवीरप्रति सहानुभूति पलाएको थियो बुढाले असमान व्यवहार गरे एकातिर त्यत्तिको अपार सम्पत्ति छ अर्कातिर जङ्गवीरलाई सधैँको टिमतिम छ यो अन्याय हो गोपाल सिंहसँग कुरा गर्नुपर्छ गाउँले आ एक आपसमा सल्लाह गरे जङ्घवीरले चासो देखाएनन् आफ्नो बाउ त बिरानो थियो अब परचक्रीसँग किन आशा गरौँ ईश्वरले साथ दिए यही लाख हुन्छ जङ्गवीरले निराश भएर भनेको थियो कुरा गोपाल सिंहसम्म पनि पुर्याइयो दाजु हुन् मलाई दैवरी ठग्यो परन्तु म बाबुज्यूको पो आउन सकिनँ दाजुले रोजेको खेत दाजुलाई दिन तयार छु म नहुने भन्दा कानु मामा निको भने झै गोपाल सिंहले भने बमोजिम सबैभन्दा मलिलो र तिन बारी लाग्ने गैरी खेत जङ्गबिरेलाई दिलाए गाउँले गोपाल सिंहले पनि दाजुले गरेको क्रियाबापत आफ्ना राम्रा खेतहरूमध्येकै गहिरी खेत सिमसार खेत ला दाइलाई दिँदा बाबुको आत्मालाई पनि बोझ भएन भन्ठाने खाइ खेली अन्न भित्रिने घर बाह्रै महिना जसो कलिला पाड़ा पाडापाडी र बाछा बाछी नटुट्ने गोठ खसी बाख्रा परेवा पक्षी सबै थोकले पुगी पुगिसरी थियो गोपाल सिंहको घर बुडाले आफ्नो पालन पोषण गरोस् र लोकको पनि भलो गरोस् भनेर गोपाल सिंह नाम राखेको भएर रा पनि हो कि गोपाल सिंहको स्वभाव अत्यन्तै नरम थियो त्यसैले गोपाल सिंह गाउँघर इष्टमित्र सबैको अत्यन्तै प्रिय पात्र थिए चिराङ जिल्लाको डम्फू स्कुलसम्म पढेकोले अङ्ग्रेजी भाषाका पनि पुस्तक पढ्न सक्ने गोपाल सिंहको गाउँमा निकै ख्याति थियो उनी गाउँभरिमै शिष्ट सभ्य धनी र इमान्दार मानिस मानिन्थे उनको परोपकारी प्रवृत्तिको कृतिले उनलाई गाउँले महाजन भन्न लागे महाजन अनुसारकै अत्यन्तै मिलनसार लक्ष्मी जस्तो थिइन् महाजनी पनि त्यस त्यता परिवार नियोजनको कथा यसो खसा खुसुक एक दुईले भन्ने गर्थे तर त्यस बेलासम्म त्यहाँ संतान ईश्वरकै वरदान थियो महाजनन्नी रणमायाले पनि गोपाल सिंहसँगको फलहरू फलाउँदै गइन् गोपाल सिंहको बगैँचामा माइलो सन्तान र जेठी छोरी भएर धनमाया जन्मी त्यसपछि माइलो छोरो विराज सिंह जन्म्यो वर्षदिनको फरकमै माइली छोरी राममाया जन्मी राममायाको जन्मपछि झन्नै चार वर्ष जति रनमायाको कोखमा कुनै बच्चा रहेनन् ए अब नहुने भएछ के भयो र दुई भाइ छोरा दुई बहिनी छोरी भइगए पगितो किन चाहियो र यिनैले बाँची जर्चे राज्य गर भइगयो बुढाबुढीले चित्त बुझाएका थिए तर राममाया चार पुगेर पाँच लागेकी मात्र थिए रनमायाको नछुने रो थुनियो बुढा हाँसे बुढीले जिब्रो टोकिन् छोरी पहेली सुनकै डल्ली जस्ती जन्मी नाम राखे सुनमाया ए रातै बुढिया त अझै तरु रहिछे, बुडा है बुढा र माए सम्पत्ति के खुवाऊँ के दिउँ भन्नुपर्ने थिएन जन्मेका सन्तान के धेर हुन्थे अबको पाली फेरि छोराई जन्मियो लौ यो हिरा बुढाले दङ्ग परेर नाम राखे त्यसपछि पुनः बुढियाको चालचुल भएन अब त हुँदैन होला दुबईले अड्कल काटे हिरा छ वर्षको भइसकेको थियो जेठो छोरो शमशेर बहादुरको पनि बिहे गर्ने बेला भइसकेको थियो त्यसै साल उसको स्कुल पास गरेको थियो गोपाल सिंह चाहिँ भनाइ जस्ती बुहारी पाए यसै साल भित्राउने स्वरमा थिए यसपालि पनि बुढी मान्छेको नछुने रोकियो होइन यसपालि सुक्न खोजेको होला बुढीले आफ्नो तर्क दिइन् तर दिन प्रतिदिन आकाशियो यसपालि भने छोराछोरीकै अघि बुढीलाई लाज मर्नु भयो जेटी छोरी धनमाया पनि तेह्र वर्षकी भइसकेकी थिई तर के गर्नु भगवानको इच्छा भनेर उनले लाज टारिन् कान्छी छोरी मिठी मायालाई मिठु भने बुडाले। यत्तिका छोरा छोरी जन्मिसकेपछि जन्मिएकी त्यो छोरी बुडाको लागि झन् अति प्रिय भई मिठु बुढालाई नभई नहुने मिठाई भई तर मिठु भने साँच्ची नै पुछाउने अथवा फाउनै आएकी थिठुपछि भने रनामायाले कुनै सन्तान जन्माइनन् अडियो किताब एउटा सुन्ने किताब नेपाली साहित्य आवाजको माध्यम एउटा सानो